और पार और पार टाइम अपराह्न को चार बजे अपराह्न को चार बजे मनोरंजन का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 र्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा हातसँगै इन्टरनेट अनलाइन सुनिरहनु भएको अपरान्न चार बजेको छ कायमु कायम प्रधान न्यायाधीश दामोदर प्रसाद शर्माले न्यायालयबाट दिने निसाब भन्दा मेलमिलाप केन्द्रबाट दिने निसाब महत्वपूर्ण हुने बताउनु भएको छ जिल्ला अदालत वा पुनरावेदन अदालतबाट फैसला हुने मुद्दाको अन्त्य नसक्ने भन्दै शर्माले मेलमिलाप केन्द्रबाट हुने मेलमिलाप पत्रबाट मुद्दा सधैँका लागि अन्त्य हुने बताउनु भएको छ हेटोडामा शुरू भएको मेलमिलाप सम्बन्धी तालिमको उद्घाटन गर्दै वहाँले मेलमिलापकर्ताहरू अर्को न्यायाधीश भएकाले त्यही अनुसार काम गर्नुपर्ने बताउनु भएको छ अदालतबाट टुङ्गिने मुद्दाले सामाजिक द्वन्द्व बढाउने भन्दै शर्माले त्यो अवस्था आउन नदिन मेलमिलापबाट नै समस्या समाधान गर्नुपर्नेमा जोड़ दिनु भएको छ अर्को प्रसंगमा शर्माले हालै भएको न्यायाधीश नियुक्ति पारदर्शी भएको दावी गर्नुभएको छ नेपाली कंग्रेसका उपसभापति रामचन्द्र पौडेलले आगामी मंगिर चार गते निर्वाचन नभई मुलुक जटिल अवस्थामा पुग्ने बताउनु भएको छ निर्वाचन गर्न नसके देशको साँचो राजनैतिक दलको हातबाट गुम्ने बताउँदै पौडेलले आन्दोलनरत सबै दलहरूलाई सहमतिमा ल्याउन आवश्यक भएको बताउनु भएको छ स्वर्गीय गिरिजा कोइरालाको नब्बे जन्म जयन्तीको अवसरमा राजधानीमा गरिएको कार्यक्रममा उपसभापति पौडेलले मोहन वैद्य नेतृत्वको नेकपा पनि निर्वाचनमा आउने विश्वास व्यक्त गर्नु भएको छ नेकपा माओवादीका महासचिव पोष्ठबहादुर बोकटीले आन्दोलन र दलहरूसँग वार्ताको ढोका सदा खुल्ला भएको बताउनु भएको छ निर्वाचनलाई केन्द्रमा राखेर छलफल गर्न आवश्यक भएको भन्दै बोकटीले अहिलेको समयमा आन्दोलनको औचित्य नभएको दावी गर्नु भएको छ त्यस्तै नेकपा माओवादीका देव गुरूङले आफ्ना पाँच बजे माघको सम्बोधन भए निर्वाचनमा सहभागी हुने संकेत गर्नु भएको छ निर्दलीय सरकार हटाई निर्वाचन गराउन आर्चन गराउन आफ्नो दल पनि लागि परेको उहाँले जिकिर गर्नु भएको छ सोही कार्यक्रममा नेकपा एमालेका नेता प्रदीप गेवालीले माओवादी तथा आन्दोलनरत अन्य दलहरूलाई निर्वाचनमा ल्याउन अझैसम्मको लचकता अपनाउने उल्लेख गर्नु भएको छ <laughs> रामबहादुर चौधरीले नेतृत्व गरेको मंगल बोलवादी पार्टी नेपाल बाबु घिसिङले नेतृत्व गरेको संयुक्त नागरिक पार्टी नेपालमा एकीकृत भएको छ आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर दुई पार्टी एकीकृत भएको घोषणा गरिएको हो पत्रकार सम्मेलनमा युवा संघ नेपालका उमेश लामा एमावीका आकाश राई र नेकपा माओवादीका श्रीबहादुर थापा मगर पनि आ आफ्नो पार्टी परित्याग गरेर सो पार्टीमा प्रवेश गरेका थिए चार दलले मुलुकमा शुरू गरेको अधिनायकबाट र निरुकुस्ताबाट मुक्त गर्दै जनतालाई भरपर्दो विकल्प दिन दुई पार्टी एकीकृत गरिएको पत्रकार सम्मेलनमा मंगल मूलवासी पार्टी नेपालका अध्यक्ष बहादुर चौधरीले बताउनु भएको छ संयुक्त नागरिक पार्टीका अध्यक्ष बाबु घिसिङले चार पार्टीको सत्ता लिप्चाले मुलुक डुबाएको आरोप लगाउँदै नेपालको पहिचान स्थापना गर्ने उद्देश्यले गठन भएको आफ्नो पार्टीले अरू पार्टीसँग एकीकरण र कार्यगत एकता गरी नेपालको दोहोरो विकल्पको रूपमा उभ्याउने बताउनु भएको छ अफगानिस्तानको दक्षिण भागमा पर्ने कान्दरगाह प्रांतको स्पिन बोल्डाङ जिल्लामा आतंककारीहरूले गई राति आत्मघाती आक्रमणमा कम्तीमा तीनजना व्यक्तिको मृत्यु भएको छ आक्रमणमा साढे नौ बजे भएको जनाइएको छ आक्रमणबाट दुई सर्वसाधारण नागरिक र एक आतंककारी स्वयंको मृत्यु भएको प्रान्तीय प्रशासक जावेद फाजेलले सिन्नुहा समाचार समितिलाई बताउनु भएको छ कान्दरगाह प्रान्तका प्रहरी प्रमुख अब्दुल रजेटले पनि यस आक्रमणको पुष्टि गर्नु भएको छ यस आक्रमण तालिबान आतंक कार्यले गराएको प्रहरीले दावी गरेका छन् र सिङ्गापुरमा हुने एसएससी इमर्जिङ टिम कप क्रिकेटमा नेपाल समूह एमा परेको छ एसएससीले आज जारी गरेको विज्ञप्तिमा सिङ्गापुरमा हुने प्रतियोगितामा भारतसँगै नेपाल समूह एमा परेको हो समूहमा नेपाल सित भारत पाकिस्तान र अफगानिस्तान रहेका छन् यसै गरी समूह आयोजक राष्ट्र सिङ्गापुर सँगै श्रीलङ्का र युए रहेका छन् लिग चरणका खेलमा नेपालले भदौ एकमा अफगानिस्तान र चारमा भारत र पाँचमा पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ अगस्ट सत्रदेखि सताइस तारिकसम्म प्रतियोगिता पचास ओभरमा खेलाइनेछ यसै बीच सिङ्गापुरमा हुनेजिङ कप क्रिकेटको तयारीको बन्द प्रशिक्षणका लागिमा बाइस खेलाडी छनौट भएका छन् आगामी अगस्त सत्रदेखि हुने इमर्जिङ कप क्रिकेटलाई मध्यनजर राख्दै पहिलो चरणको बन्द प्रशिक्षणका लागि पूर्व कप्तान विनोद दास सहित बाइस खेलाडी छनौटमा गरिएको नेपाल क्रिकेट संख्यानले जनाएको छ बन्द सत्रका लागि विनोद दास सहित कप्तान पारस खड्का सुभाष खकुरेल शरद भेषवाकर र ज्ञानेन्द्र मल्लम मृत भट्टराई पृथ्वासकोटा शक्ति गौचन सङ्गम रेग्मी र वसन्त रेग्मी रामनरेश गिरी जितेन्द्र मुखिया सागरपुन विनोद भण्डारी रहेका छन् यसै गरी नरेश बुडाएर र प्रदीप एरिस चन्द्रसाद एमान कुमार अनिल मण्डल राहुल विश्वकर्मा महेश र अविनाश कडप पनि रहेका छन् चरणको छनौटमा यिनीहरू परेका छन् बन्द प्रशिक्षण असार छब्बीस गतेदेखि काठमाडौँमा शुरू हुने क्यानले जनाएको छ अपराह चार बजी करपड खबर सको म सुजिता हम बिदा नमस्कार